प्यास हम हम सुनाब्बे दशमलव पाँच मेगा हर्च उठ्दैछ पुष्पविमा आफ्नो आफ्नो मान्छेप्रति तपाईँको मुटुमा, मुटुमा उम्लिएको मायाको प्रवाहलाई मायालुको मुटुसम्म पुर्याउने तार भावना तप को मे कार्यक्रम मोटु देखि मोटूसम हरेक मंगलवार राति नौ पंद्रह देखि दस बजे तपाई सा बढ़ तब तब आप मचे याद अज बड़ी बढ़ते जान हमीला यो ली आपे हमी बाट धे टाड़ा छोड़े याद, टाड़ा याद में अज हम बड़ी कल्पनाथ अज भौगोलिक दूरी टाड़ा छी धे कल्पोक याद में रुण नी पड़ेन कहीं हमें कहीं यो ला संसार भर प हामी एक्लो छौँ हामी सदैव एक्लै एक्लै बाँचिरहेका छौँ पीडाहरू मनभित्र जब कुँड लिएर एउटा तलवार बनेर घोप्न थाल्छ तब हामी छटपटिन्छ हामी छटपटिन्छौँ आफ्नो मायालुको वियोगमा तपाईँ यतिखेर यो रातमा यस्तै तरङ्गहरू यस्तै भावनाहरू मनमा बोकेर बसिरहनु भएको होला तब का मन का आभासर तब का आपको मंसम पुराने एटा मध्यम खोजे बसिभ तब का तीन मया का पल तुट का, का कुरा मोटु में का ती शोला तब का आपको मंेसम पुराने आज अपनी कार्यक्रम मोटुदि मोटुसम लि सकते मैंक मन भित्र को साथी चंद्र कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँले रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट भएको छ कार्यक्रममा सदा चाहिँ आज पनि म तपाईँकै मनभित्रको साथी चन्द्र उपस्थित भएको छु र तपाईँ सोच्दै हुनुहुन्छ यो अन्धकार रातमा आफ्नो मान्छेको यादमा हुनुहुन्छ आफ्नो मान्छेलाई केही सन्देश पठाउन पाए पनि हुन्थ्यो नि भन्ने सोच्दै हुनुहुन्छ भने मोबाइल उठाउनुहोस् मोबाइलको म्यासेज बक्समा गएर यच आर्य त्यस पछाडि यम यम र फेरि एउटा खालि ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ एसएमएस लाइन अलि खराब छ तर पनि तपाईँका म्यासेजहरू आइरहेका छन् र तपाईँ फेसबुक युज गर्नुहुन्छ भने डब्लुडब्लुडब्ल्यु डट फेसबुक डट कम गएर पनि हामीलाई मैसेज कर सकूँ कमेंट कर सकूँ हम पोस्ट में कार्यक्रम मोटे देखिए मोठे समय को पोस्ट हमें कर साथी कमेंट यतिखेर तपाईँका एसएमएसहरू लिनुभन्दा अगाडि तपाईँलाई आग्रह तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचआरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने तपाईँको लागि यो सुमधुर साङ्गीतिक आवाज आखो पूरी तुमसे ही तू मिले जहां मेरा जहां है रोन के सारी तुमसे ही चुलिया लिया आखोको मनते पूरी तुमसे ही मिले जहा मेरा जहाँ है उहाँ रौन के सारी तुमसे बिया अरे ओ पिया हेरौँ के नै सुमतर साङ्गीतिका आवाज तपाईँको लागि लभ तेरोनाल्लभ गया मुभीबाट रहेको थियो रितेश देश देशमुख र डिनिलिया जेनिलिया डिसेजा उहाँको यो एकदमै आवाजहरू सुनिरहँदा गीतहरू सुनिरहँदा कहिलेकाहीँ गीतका शब्दहरूसँगै म तपाईँको मुटुसम्म पुगेको आवाज गर्छु तपाईँको मुटुका ती टपक्क टिपेर ल्याएर तब को मचे मोटुसम सर्कुलर गो कहीं कहीं यो लुडिओं में एक्ल कर मेरा आपने मंजे मसंगे मेरा आभास में मेरे जिंदगी में कहीं कहीं यो लीड़ा में होगा सोचते हु एक्ल होध्यारत में कामना काश मेरो साथ में मेरे आपको मंे भैद ये ये भावना तपाई को मन में उठो ते तब का ती भावना तब को मनो को मोटी समय पुराने का आज पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा तपाईँको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र एसएमएस गर्ने तरिका भनिहाल्छु पुनः एकपटक मोबाइलको म्यासेज बक्समा गएर या यच आर यस्त पछाडि एउटा खाली ठाउँ यम यम र फेर एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दिनमा म्यासेज गर्न सक्नुहुन्छ फेसबुक युज गर्नुहुन्छ भने डब्लु डब्लुडब्ल्यु डट पेजमा गएर हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ यतिखेर तपाईँका सत्रवटा मो मोबाइलबाट म्यासेजहरू आइसकेका छन् सत्रवटा कम्तीमा पनि अरू पनि बढिरहेका छन् थुप्रै एसएमएसहरू आइरहेका छन् अठार उन्नाइस पुगिसकेको तुरुन्तै र यतिखेर तपाईँको पहिलो एसएमएस लिँदैछु अनिसा थिंग हेट हेटुङडा सत्र कमानेबाट है दादा आरामै हुनुहुन्छ भन्नुभएको छ कमाने सत्र होइन होला सायद अह मैले केही गलत पढेको के भए सरी सत्र नै लेख्नु भएको छ उहाँले एचएनपी सत्र लेख्नु भएको छ यो हेनपा होइन कि है हेनपा नै होला सायद हेनपात्र कमानेबाट है दादा आरामै हुनुहुन्छ यो अध्ययार रातमा सितल हाओमा बसते माय ऑल फ्रेन्ड आइ मिस गर्दईछु भन्दिनु एन्ड गुड नाइट यु लाइफ पनि भन्नुभा छ थ्याङ्क यु सो मच अनिशा जी तपाईको एसएमएस को लागि अर्को एसएमएस हाय दादा म पदम पोखरी १५ बाट आरती थिइँ आज भन्नु पर्दा माय बेस्ट फ्रेन्ड अस्मिता सन्देश रोहित रोमा लाई लव यु सो मच भन्छु भन्नुभा छ थ्याङ्क यु सो मच तपाईलाई यो एसएमएस को लागि आरती जी त्यसैगरी अर्को एसएमएस सबिना घरण फ्रम हेनपा १५ बाट हाय दाजु दर्शन नमस्ते तपाईलाई रमा ऑल फ्रेन्ड्स अँधेरै रातको मीठो सपनै भन्दै गुड नाइट दाजु भन्नुभएको छ थ्याङ्क्यु सो मच उहाँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ मुक्तक लेख्नु भएको छ उहाँले यो संसार त जीवन बाँच्नेहरूको हो यो संसार त जीवन बाँच्नेहरूको हो फुल जोगाई काडा भाँच्नेहरूको हो यो संसार त जीवन बाँच्नेहरूको हो फुल जोगाई काँडा भाँच्नेहरूको हो दुःख पीडा त जीवनमा हुन्छ नै सार्थक पीडा लुकाई हाँस्नेहरूको हो भन्नुभएको छ एकदमै व वास्तविक एक कुरा लेख्नु भएको छ मुक्तक मार्फत सायद उहाँले योभन्दा पछाडि पनि थुप्रै कुराहरू लेख्नु भएको थियो होला तर उहाँको पुरा एसएमएस प्राप्त भएन थ्याङ्क्यु सो मच साथी नाम चाहिँ पढ्न पाइनँ आगामी दिनमा तपाईँको नाम पनि थ्याङ्क यू सो मच त्यसै अर्को एसएमएस पार्वती लामा बसमाढी आठबाट दादा जिन्दगीले जति नयाँ मोड लियो लिए पनि यो मनले अतीतको दिनमा भोगेको पीडालाई कहिले पनि बिर्सन नसक्दो रहेछ दादा भन्नुभएको छ अवश्य नै जी जिन्दगी यस्तै हो जिन्दगीमा सधैँ पीडा भइरहन्छ आँसु भइरहन्छ तर पनि हामी हाँसेर जिउने प्रयास गर्नुपर्छ है तपाईँ पीडामा हुनुहुन्छ होला यो चन्द्रले फेरि यस्तो पीडामा पनि कसरी हाँस्नु भन्छ भनेर अलिकता रिस पनि उठला तर वास्तविकता यही नै हो पार्वतीजी जबसम्म हामी हाँस्छौँ तबसम्म हाम्रो वरिपरिका मान्छेहरू हाँस्छन् हाम्रो आफन्त हाँस्छन् हामी जबसम्म मुस्कुराउँछौँ तबसम्म हाम्रो वरिपरिको मान्छेहरू मुस्कुराउँछन् तर जब हामी रहेर बस्छौँ नि आँसु पुस्ने थोरै मात्र हुन्छन् त्यसैले पार्वतीजी हाँस्नुहोला रमाउनुहोला पीडा सदैव पीडा सहेर नबस्नुहोला र पीडालाई जिन्दगी जिउने बाटो बनाउनु होला थ्याङ्कू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस हेलो दादा आर हावारी आज मेरो फ्रेन्ड्स शनि फ्रेन्ड को बर्थडे परेको हुनाले ह्याप्पी बर्थडे टु यू माई फ्रेन्ड शमी भन्नुभएको छ समी लेख्नुभएको रहेछ माथि शनि भयो सरी त्यसको लागि समी लक्ष्मी सुमन विनोद मुन्ना एन्ड अल अह मुन्ना एन्ड अल फ्रेन्डलाई मिस यु एन्ड लभ यु भन्दै गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि तपाईँको एसएमएस नाम चाहिँ अलिकता यसै मध्येमा कुनै नाम थियो कि तपाईँको है मैले तपाईँको नाम चाहिँ छुट्याउन सकिनँ सरी त्यसै गरी अर्को एसएमएस छ नमस्ते चन्द्रजी म औँसीको रातमा इन्द्रमान आत्मा मेरी बेस्ट फ्रेन्ड बबिता मुक्तानलाई लभ यु प्लिज मलाई अनर्थ नसोच्नु लभ यु सो मच उही तिम्रो बिएफ आत्मा लेख्नु भएको छ सायद केटा साथी मात्रै लेख्नुभयो होला थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस चाहिँ हाई दादा के छ म गुगन पानीबाट युनिसा थिङ माई हर्ट फ्रेंड, एसपी अभिषेक गोलेलाई मिस यु लभ यु सो मच र आत्मीय फ्रेन्ड आत्मा कुमार अमित ए टु जेड फ्रेन्ड र हजुरलाई गुड नाइट बाई भन्नुभएको छ यू सो मच युनिसाजी तपाईँको यो एसएमएसको लागि र तपाईँको साथीले पनि सुनिरहनु भएको होला यही अपेक्षा गर्छु अर्को एसएमएस चाहिँ हेलो दादा हावा आर यु आज मेरो फ्रेन्ड शनिको बर्थडे परेको हुनाले ह्याप्पी बर्थडे टु यु माई फ्रेन्ड समी लक्ष्मी सुमन विनोद भन्नुभएको छ उहाँको एसएमएस पढिसकेको छु थ्याङ्क सो मच अर्को एसएमएस चाहिँ हेलो दादा इट्स मि फुल थिङ फ्रम क्षतिवान चारबाट क्षतिवन चार हिरामुनिबाट हावर यू दादा भन्नुभएको छ सन्चै छु छतिनदेखि सम्झनुभयो थ्याङ्क यू सो मच फुलमायाजी मेरो हजुर बुवा बिरामी हुनुहुन्छ उहाँलाई जेट सुन भन्दै माई ममलाई मिस गरिरहेको छु भन्दै म आउन पाइनँ भन्दै अल फ्रेन्डलाई मिस यू भन्दै छुट्टिन्छु बाई दादा माई हर्ट यसलाई मिस यू अल भन्न चाहन्छु थ्याङ्क्स युएफएम युनिट एन्ड दादालाई यो प्रोग्रामको लागि भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र हजुरबुवा बिरामी हुनुहुँदो रहेछ हजुरबुवालाई हाम्रो तर्फबाट पनि शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ त्यसै गरी अर्को एसएमएस मन्दिर छानेर पूजा पूजा नगर देवता सबै एउटै हुन्छ मन्दिर छानेर पूजा नगर देउता सबै एउटै हुन्छ मान्छे छानेर प्रेम नगर मुठु सबैको एउटै हुन्छ हाई चन्द्र दाजु सन्चै हुनुहुन्छ खाना भए त चन्द्र भन्नुभएको छ यू सो मच खाना भइसकेको छ राम्रो कुरा लेख्नु भएको छ र योभन्दा पछाडि पनि तपाईँको अर्को एसएमएस थियो कि जस्तो लाग्यो तर पुरा एसएमएस आएन सरी थैंक यू सो मच तक एसएमएस को लगी अर्क एसएमएस हेलो दाजू म बसंती घिसिंग आजको को मोटूदि मोटुसम को प्रोग्राम मार्फत मेरो मन भिरो को मंेल मीठो समझना भन्न दाजू भू अवश्य सुनी रहने वाले मही भाँचु तब मेला समझी रहने हाई त बसंतीजी थैंक यू सो मच बसंतीजी तब के एसएमएस को लगीगरी अर्क एसएमएस फ्रम भैंस आठ नया गाँव रोज सुंदर रोज लामा सुन्दर रहेछ तिम्रो मुहार म दुःखीले चिन्न सकिनँ सुन्दर रहेछ तिम्रो मुहार म चिन्न सकिनँ अमूल्य रहेछ तिम्रो माया म गरिबले किन्न सकिना, अल फ्रेन्डको भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच जी तपाईँको यो को लागि अर्को एसएमएस छ लेख्नु भएको छ हेलो दादा सन्चै हुनुहुन्छ एन माम भयो त भन्नुभएको छ माम भइसक्यो है इट्स मी पूजा आए एम फ्रम हेटौँडा छब्बिस मेरो मुठु युवराजलाई आई मिस यु आई लभ यु भन्छु नसम्झिनु नसम्झिउँ भन्छु दादा के गर्नु माया र यादहरूले सताउँछ माया भन्ने चिज कति अनौठो छ वसन्तले उजाड छाए पनि शिशिरले हरियाली छाडिदिन्छ मायामा जति नजिक भए पनि परिस्थितिले टाढा बनाइदिँदो रहेछ भन्नुभएको छ अवश्य भने यो माया भन्ने चिज यस्तै छ पूजाजी के गर्ने बुझेर बुझ्न नसकिने कसरी बुझाउने बुझाउन पनि गाह्रो बुझ्न पनि गाह्रो यस्तै छ है यो माया भन्ने चिज एनिवे anyway, माया गर्न चाहिँ हामीले छोड्नुहुन्न तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बेसम्म पाँच मेघर्च र डब्लु बाट, डब्ल्यु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म रेडियो सर्भरको यो रात्रिकालीन कार्यक्रममा यतिखेर रा, तपाईँसँगै छु म तपाईँकै मनभित्रको साथी चन्द्र र तपाईँको एसएमएसहरू पढिरहेको छु मोबाइलको म्यासेज बक्समा गएर एचआरएस त्यस पछाडि एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र तपाईँको मुटुको कुरा लेखेर चार चार दुई गर्न सक्नुहुन्छ यतिखेर अर्को एसएमएस लिन चाहन्छु हाई दादा के छ हजुरको खबर कस्तो छ हो भन्नुभएको छ सन्चै छु है हाई अह गेस आई एम मिनाक्षी तामाङ फ्रम हेटौँडा ट्वेन्टी नाइन उन्तिसबाट नेवर पानी मेरो मुठुमा कुही थियो सायद त्यो समय अह समय तिन भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन मिनाक्षी जे सरी तपाईँको पुरा एसएमएस पढ्न पाइनँ सकेसम्म ट्राई गर्नु होला है त पुनः तपाईँको एसएमएस पढ्छु मिनाक्षीजीले आज फर्स्ट टाइम गर्नुभएको हो कि जस्तो लाग्यो मिनाक्षीजी हट्ली वेलकम तपाईँलाई कार्यक्रममा एकदमै वेलकम छ तपाईँ एसएमएस गर्दै गर्नुहोला अर्को एसएमएस छ हाई दाजु मि अस्मिता घिसिङ आज मेरो प्यारिसिष बसन्ते घिसिङलाई चिन्ता नगर्नु भन्न चाहन्छु र रा सबिना राज तामाङ थोकर तामाङलाई मिठो सम्झना छ भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको यो एसएमएसको लागि अस्मिताजी त्यसै गरी अर्को एसएमएस छ हाई दादा सन्चे हुनुहुन्छ म गगुन पानीबाट सुनिता थिङ भन्नुभएको छ सुनिताजीको एसएमएस पढ्दै थिएँ अलिकति यो एसएमएस सर्भर उड्यो <laughs> केही के छैन तपाईँको एसएमएस पढिहाल्छु म सुनिताजीको पढ्दै थिएँ सुनिताजीको कहाँ पुग्यो भनेर अह अह हुनुहुन्छ म गगुन पानीबाट सुनिता थिङ मेरो अर्ल फ्रेन्डलाई मिस्यो हाई एन हजुरलाई पनि भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि सुनिताजी अर्को एसएमएस छ नमस्कार चन्द्र दाजु म चमेली लामा फ्रम नेवार पानी मेरो सन्देश पर्दा प्यारो बाबा मम्मीलाई यो गर्मी मौसममा ताको बरसात रहोस् अनि प्यारो बहिनी जुनेलीलाई मिठो माया अहा मिठो माया ल आ, बाई कान्छी भन्दै ओके बाई गुड नाइट दाजु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो मिठो को लागि छ मैलेजी आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको अपेक्षा गर्छु यतिखेर अर्को एसएमएस छ नमस्कार छ दादा म दुखी सबिना भैँसे छबाट मेरो प्यारो छोरा सन्दीपलाई मिठो माया र सम्झना आई मिस यो छोरा ऊ तिम्रो दुखी मम्मी सबिना ओके बाई भन्नुभएको छ यू सो मच तपाईँको यो एसएमएसको लागि सबिनाजी अर्को एसएमएस छ दादा त्यो मुक्तक मि उमेश विष्ट हाँडी खोला एक सकेको हो एन्ड गुड नाइट दादा भन्नुहोस् थ्याङ्क यू सो मच उमेशजी तपाईँको यो एसएमएसको लागि मुक्तक पठाउनु भएको थियो तर तपाईँको नाम चाहिँ छोडेको थियो अहिले नाम पठाउनु भएछ थ्याङ्क्यु सो मच तपाईँको यो मुक्तक र तपाईँको एसएमएसको लागि यो संसार त जीवन बाँच्नेहरूको हो फुल जोगाई काँडा भाँच्नेहरूको हो दुःख पीडा त जीवनमा हुन्छ नै सार्थक त पीडा लुकाई हाँस्नेहरूको हो भन्ने मुक्तक पठाउनु भएको थियो यू सो मच तपाईँलाई यो न, मुक्तको लागि र पुनः दोहोऱ्याएर एसएमएस गरिदिनु भएकोमा साथी यतिखेर अर्को एसएमएस छ अँ हर्को एसएमएस छ नमस्ते दादा म सुनिता थिङ क्षतिको नौबाट अँ झोलखानीबाट भन्नुभएको छतिको नौ झोलखानीबाट छ तिनदेखि एसएमएस गर्नुभएको छ छतियों नौदि पठान एसएमएस पढ़् पढ़ते एसएमएस सर्वरले अलिकता प्रब्लम देखाइक इंटरनेट को जमा में सदैं इंटरनेटमें रहता निर्भर रिंटरनेटमें निर्भर रहें कहीं कहीं ये समस्या आई पड़ हाई ये एसएमएस सुनीता थिंग छतियों नौ आहा, मैले नाम गलत उच्चारण गरेको बजेसरी जेएचओ यलकेएचएनआई झोलखानी लेख्नु भएको छ आफ्नो मान्छेले दिएको आफ्नो मान्छेदेखि टाढा हुँदा कहाँ सजिलो हुँदो रहेछ र दादा उहाँलाई छिट्टै भेट्न पाऊ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र दिनमा पनि तपाईँको यस्तो एसएमएसको हामी अपेक्षा गर्छौँ त्यसै अर्को एसएमएस छ हेलो दादा मि पूजा तामाङ फ्रम हेटौँडा सत्र सानो सुकौलीबाट मेरो मुटुको टुक्रा बीलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु माई अल फ्रेन्ड करिश्मा सानी सुनि रानीलाई मिसिङ यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ आकाशमा हजार तारा छ तर यो आँखा जुनलाई हेरिरहेछ आकाशमा हजारौँ तारा छ तर यो आँखा जुनलाई हेरिरहेछ संसारमा हजार मुहारहरू छ तर यो मन तिमीलाई नै रोजिरहेछ नमस्ते दादा इट्स मे तामाङनी छुच्ची सुवि फ्रम हर्नामारी साथ मेरो कालेलाई मिस गर्दैछु ओके बाई गुड नाइट दादा भन्नुभएको छ यू सो मच सुबी तपाईँ थियो एसएमएसको लागि अर्को एसएमएस छ पार्वती लामाजीले बसवाडी आठबाट दादा तडपिन्न तडपिन्न भन्छु यो मुठो दुख्छ सधैँ रुन्न भन्छु दादा तर सिरानी भित्छ सधैँ भन्नुभएको छ पीडामा धेरै नबस्नु पार्वतीजी म बारम्बार भन्छु थ्याङ्क सो मच अर्को एसएमएस दर्शन दाजु म सबिना लामा भैँसे छबाट प्यारी नन्द बसन्ती र राजथोकरको माया सफल होस् अनि कामना गर्दछु ओके गुड नाइट चन्द्र दाजु बाई बाई भन्नुभएको छ सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस हेलो दादा रात्रिकालीन अभिवादन मी प्रश्न फ्रम हेटौँडा छब्बिस मिस यु दा एन्ड फ्रेन्ड कविता अन्जु तृप्ति कुमारी राई अलट अफ मिस यु एन्ड लभ यु भन्न चाहन्छु बाई दादा टेकियर भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको यो एसएमएसको लागि प्रार्थनाजी र अघि सबिनाजीको एसएमएस पढ्दै थिएँ सबिनाजीलाई मैले भेटेको हो कि जस्तो पनि लाग्छ सायद मैले भेट्नु भएको सबिना र अहिले मलाई म्यासेज गरिरहनु भएको सबिना फरक हो कि जस्तो पनि लाग्छ कहिलेकाहीँ किन भन्दाखेरि शक्ति एफएममा कुनै समयमा कार्यरत थिएँ किन लाग्छ माया कार्यक्रम त्यो बेला धेरै साथीहरूले रुचाउनु हुन्थ्यो त्यो कार्यक्रम सञ्चालन गर्ने क्रममा सबिनाजीसँग मेरो भेट भएको थियो भैँसेबाट नै हुनुहुन्थ्यो उहाँ वा, सायद उहाँ नै हो जस्तो पनि लाग्छ त्यो बेला उहाँ अनम्यारिड हुनुहुन्थ्यो कि जस्तो पनि लाग्छ त्यही भएर पनि अनमेरिड सबिना र अहिलेको म्यारिड सबिना उहाँहरूमध्ये को हो भनेर पनि छुट्या छुट्याउन अलिकति गाह्रो परिरहेको छ सबिनाजी यो मनमा लागेको खुलदुली व्यक्त गरेँ तपाईँ नै हो कि जस्तो लागेर पनि हो कि होइन खैर मलाई थाहा भएन है जे होस् आउँछ उहाँहरूको पनि सबिनाजीको पनि थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ थुप्रै एसएमएसहरू छ प्रार्थनाजीको पढेँ मैले अर्को एसएमएस छ चन्द्र दाजु गुड इभिनिङ लासो फ्याफुल्ला भन्नुभएको छ लासो फ्याफुल्ला सन्चै हुनुहुन्छ मि मनिष लामा म कनपुरबाट मेरो सन्देश अल माई फ्रेन्ड्स एन्ड परदेशमा हुने प्यारिसिस्टलाई मिस यु एन्ड लभ यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि मनिषजी अर्को एसएमएस छ दादा खान भो मि सपना रुम्बा फ्रम पदमपोखरीबाट आई मिस यु माई अल फ्रेन्ड एन्ड हजुरलाई एन्ड खास माई हर्ट बीलाई बाई गुड नाइट एन्ड शुभरात्रि भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ अनिसा थिङजीले लेख्नु भएको छ माई बेस्ट फ्रेन्ड निशा योन्जनलाई आई लभ यु भनिदिनु ल दादा एन्ड स्वि ड्रिम भन्नुभएको छ ल है निशाजी तपाईँको लागि आई लभ यु भन्नुभएको छ साथै अनिसाजीले थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस चाहिँ हेलो हाई एन्ड नमस्ते दादा थ्री इन वान मुक्तान फ्रम आहा, 3 इन 1 मुक्तान फ्रम गडी, माई स्वीट काली समीलाई मिस यु अलर्ट भन्छु ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँहरूलाई यो एसएमएसको लागि र तपाईँ पनि एसएमएस गर्न चाहनुहुन्छ भने मोबाइलको म्यासेज बक्समा गएर यचआरएस त्यस पछाडि यम यम र फेरि एउटा खालि ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दीदी मैसेज पढ़ा सकूँ तीसवटा मैसेज पढ़ी सकते मैं कमेंटर फेसबुक में थुप्रे डब्लू डब्ल्यू डब्लू डट फेसबुक डट कम स्लैश रेडियो सर्वर पेज में तब कमेंट करते होगा अलग आवाज़ तब को तरा नजर तरा अरे आँखो सेरी से क्या क्या छुपा है तुझको देखाउँ म जे कहीँ सी दास्ता दास्ता कहने लगे खोशी चुन लोरी तारिफना मेरी खामोशी से बाते चुन लेना उनकी से बुन लेना तारिफ नहीं थी जो लगती गतिफ मेरी खा, दिन कभी त खुद को पकार मेरी जुबा से जरा तर रे तुझ में छुपी सी जो जोरी को सुना त दल रे के तो का वासिता वास खुल के बता बधायो रेडियो सरोवरको श्रोता क्लब गठन सम्बन्धी सूचना विभिन्न क्षेत्रमा रहेका श्रोताहरूलाई क्लब गठन गर्न लागेको हुँदा यो सूचना प्रसारण गरिएको छ विस्तृत जानकारीका लागि रेडियो सरोवर बयानब्बे दशमलव पाँच चार नारायण मल फोन नम्बर शून्य साथै डब्लु डब्लु पेज नारायणमल सरवर सिङ्मिङ स्टार दुई हजार बहत्तर गायन क्षेत्र में सहकार में रेडियो सरोवर प्रस्तुत सिंगिंग स्टार दुर् बहत्तर बने कहा चा जा jare pare go bela ha ha ha यही भदौ दुई गतेदेखि धमाधम फर्म वितरण भइरहेको छ फर्म भर्ने अन्तिम मिति यही भदौ सत्र गतेसम्म फर्म पाइने स्थानहरू हाम्रो पत्र पत्रिका सेन्टर हेटौडा विद्यार्थी पुस्तक पसल स्कुल रोड र रेडियो सर्भरको कार्यालय हेटौडा चार नारायणी प्रतियोगितामा प्रथम हुनेलाई नगद रु पच्चिस र अन्य पुरस्कार द्वितीय हुनेलाई नगद रु पन्ध्र र अन्य पुरस्कार र तृतीय हुनेलाई नगद रु दस र अन्य पुरस्कार प्रदान गरिनेछ थप जानकारी का लगी रेडियो सरोवर 92.5 दशमलव पांच चार नारायणी मल फोन नंबर शून्न सन्तावन पांच पचीस एक सौ अठारह एड्र ब्यूटी सलून एंड ट्रेनिंग सेन्टर प्रस्तुत तीज विशेष कार्यक्रम दु बहत्तर कार्यक्रम का आकर्षण लोक गायिका सरिता थापा मगर रा राम मोक्न को बेजोड़ दोहरी प्रस्तुति कपल का लगी विशेष छूट को व्यवस्था कार्यक्रमहरू विशेष कारणवश पाँच गति आयोजना गरिने कार्यक्रम यही भदौ बाह्र गति सारिएको जानकारी गराउँदछ स्थान होटल सामना हेटौडा चार नारायण मल टिकट बुकिङ का लागि शान्ति लामा एटरेला हेयर ब्युटी सयुन एन्ड ट्रेनिङ सेन्टर हेटौडा चार नारायण मल मोबाइल नम्बर अन्ठानब्बे शून्य अन्ठानब्बे एक बाउन्न दस पाँच सय सन्ताउन्न आफ्नो मान्छेलाई राम्रो एसएमएस पठाउ भन्यो आफूलाई के पनि लेख्न आउँदैन होइन के एसएमएस पठाउने होला कार्यक्रम <laughs> हर एक शुक्रवार राति नौ पंद्रहि दस बजेम यो छोटो विश्राम विश्रामपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव र डब्लु डब्लु डब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट संसारैभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र कार्यक्रम मुटुदेखि मुटुसम्म म तपाईँकै मुटुका कुराहरू राखिरहेको छु अब भने तपाईँका एसएमएसहरू एकैछिनपछि लिन्छु किन आज तपाईँलाई जानकारी पनि गराउँ कार्यक्रम 10 दस बजेभन्दा पछाडि पनि केही समयसम्म सुन्न सक्नुहुन्छ र तपाईँका एसएमएसहरू लिनुभन्दा अगाडि एसएमएस चाहिँ गर्दै गर्नुहोला र आजको लागि भने तपाईँका कमेन्टहरू लिँदैछु अब यस पछाडि अर्थात् 9 बजेर एकाउन्न मिनट गइसकेको छ नौ बजेर एकाउन्न मिनट पछिका कमेन्टहरू हामी लिने छैनौँ अहिलेसम्म भएका कमेन्टहरू सबै लिनेछु म यतिखेर तपाईँको कमेन्ट लिन्छु म्यासेजमै पठाउनु भएको छ उहाँले चाहिँ बिमला तामाङजीले हैदाबाद सन्चय हुनुहुन्छ भन्नुभएको छ सन्चय छु म बिमला तामाङ फ्रम पदमपोखरीबाट मेरो एसएमएस भन्नुपर्दा राजलाई मिस यु एन्ड लभ यु भन्न चाहन्छु दादा टाढा भए पनि ऊ युलाई नै उसलाई नै सम्झिरहेको छु आ, काले इन्ड माई लभली फ्रेन्ड सपना घरानलाई धेरै धेरै मिस गरेको छु भनिदिनु दादा गुड नाइट दा बाई भन्नुभएको छ थ्याङ्क यू सो मच बिमुलाजी तपाईँको यो कमेन्टको लागि एसएमएसको म्यासेजको लागि भनौँ र यतिखेर तपाईँका कमेन्टहरू लिँदैछु अब भने तपाईँका यति नै कमेन्टहरू मात्रै लिन्छु है साथीहरू आ अरू कमेन्ट चाहिँ होला अब गरेका कमेन्टहरूलाई चाहिँ म कार्यक्रममा स्थान दिने छैनौँ यतिखेर कमेन्ट छ औँसीको रातमा इन्द्रमान आत्माजीले मेरो मुटुको धड्कन हौ तिमी मेरो मुटुको धड्कन हौ तिमी मेरो बाँच्ने आधार हौ तिमी ती ताराहरूसँग मेरा आँखाहरू लोलाउँदा पनि ती ताराहरूसँग यी आँखाहरू मेरा आँखाहरू लोलाउँदा पनि तिमीलाई खोजिरहेको हुन्छन् मेराई आँखाहरूले कतै टाढाबाट फुलको बास्ना आउँदा तिमीले यस वर्षले बढाएको जस्तो लाग्छ यो लामो जिन्दगीको छोटो यात्रामा हिँडिरहँदा जिन्दगीका गोरेटोहरूको दौडानमा हरेक पर तिमीलाई मिस गर्दैछौ आई लभ यु माई बेबी लभ यु फर उही तिम्रो मुटुको मान्छे औँसीको रातमा इन्द्रमान आत्मा शिखरपानीबाट अँ uh ह -huh. औँसीको रातमा इन्द्रमान आत्माजीको यो कमेन्ट मैले राखेँ त्यसै गरी अर्को कमेन्ट लेख्नु भएको छ यतिखेर नम्रता तामाङजीले हाई ब्रो मी नम्रता फ्रम भैँसेबाट आई नेभर फर्गेट माई स्विट हार्ट फ्रेन्ड यम एन्ड मामो इस्मल पापा सेस सन्जु ब्रदर नवराज नवेन माइ मनो एन्ड एन्ड स्मल पापा आर स्वि सो गेट विल सुन एन्ड टुडे today's is my ismal papa's emergency treatment so i wish successful your treatment my lovely sweet heart friend i always waiting for our meet time and come back soon i always miss you and love you forever my all family and sweet heart friend yum aha uh, ghalan डट घलान यम डट डट घलान भन्नुभएको रहेछ एन्ड गुड नाइट ब्रौचन्द्र ह्याभ अ स्विट ड्रिम भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको काका होला सायद इमर्जेन्सी ट्रिटमेन्ट चलिरहेको रहेछ उहाँको उहाँलाई पनि हाम्रो तर्फबाट गेट विल सुन भन्न चाहन्छौँ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टको लागि नम्रताजी त्यस गरी अर्को कमेन्ट छ युवराज तामाङजीले युवराज तामाङजीले कमेन्ट गर्नुभएको छ हेलो दर्शन नमस्ते ब्रदर मि युवराज थिङ फ्रम मलेसियाबाट आजको कार्यक्रम मार्फत मेरो मुटुको टुक्रा पूजा तामाङलाई आई लभ यु भन्नुभएको छ वान लेख्नु भएको छ आई लभ यु मिसिङ भन्न चाहन्छु र साथमा अल फ्रेन्डलाई मिस यू भू भाज सो मच तमेंट को लगीकरी अर्क कमेंट स मोक्ता नानो क्रिस्जी लिख्बा एक्लो छू जिंदगी में तरपनी जिवद्दु मन को चोट भूलना लज नपा ह आज नपा पिंते यही नशा जीवन बनो या नशा यही नशा जीवन बनो या नशा साधे दिवसो भादा धरें पिंशु उसको याद में जति नसा पिए पनि दुख्दो रहेछ छाती हाई चन्द्रदा रात्रिकालीन रातको अभिवादन हजुरलाई एन्ड सन्चै हुनुहुन्छ हजुर भन्नुभएको छ सन्चे छु आज मेरो मन मनमुठेको फ्रेन्डहरूलाई एकदमै मिस गरिरहेको छु भन्दै यसएमएनलाई विशेष मिस गर्दैछु भन्दै छुटिन्छु ल गुड नाइट है ब्रु भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट छ राजु सुनवाजीले कमेन्ट गर्नुभएको छ हेलो चन्द्रजी के छ खबर भन्नुभएको छ सन्चेसु माई म्यासेज फर माई हर्टलाई आई मिस यु एन्ड आई लभ यु अल फ्रेन्डलाई गुड नाइट फ्रम नारायणगढ भन्नुभएको छ नारायणगढदेखि कमेन्ट गरिदिनुभयो राजुजी थ्याङ्क यू सो मच र तपाईँको पनि यस्तै कमेन्टहरू आउँदै गरोस् सायद तपाईँले पनि डब्लु स्ल्यास रेडियो सर्भरबाट जसरी कमेन्टहरू गरिरहनु भएको छ तपाईँले डब्लु डब्लुडब्लु डट रेडियो सर्भर डट कम डट एनपीबाट कार्यक्रम मोटोदेखि मोटोसम्म सुनिरहनु भएको होला अझ नारायणगढमा त हाम्रो एफएम सुनिन्छ पनि होला यो आशा अर्क so, कमेंट सोसाइटी वाइज सोसायटी होला वाइज सोसाइटी को किठो गणेश हाई आई एम मिशिंग यू भाज सो मच तक कमेंट को लगी अर्क कमेंट विपुना गुंगमाजी ने हेलो चंद्र दादा खाना खानु भा सचय होनी वास्तव में भूपर्द एवं कुरा सोचु हाई दादा भन्न आपू मयागर मचे अतीत को हमे को अतीत को, को, को भरे गलत छह अतीतको भरे गलत छ र अहिले सुध्रिन चाहन्छ भने के गर्नु पर्ला दादा भन्नुभएको छ विपुनाजी साँच्चै नै यही गर्नुपर्छ भनेर त म पनि भन्न सक्दिनँ तर एउटा कुरा ध्रुव सत्य के हो भने जो मान्छे सुध्रिन चाहन्छ जो मान्छेले जिन्दगीमा आफ्नो गल्तीलाई पहिलाएर के गर्न चाहन्छ भने त्यो मान्छेलाई हामीले साथ दिन सक्नुपर्छ आफ्नो मान्छे भयो भने त झन् बढी साथ दिनुपर्छ यो मैले तपाईँलाई भने मेरो मनको कुरा हो है तपाईँलाई चाहिँ कस्तो लाग्छ मैले भनेकै कुरासँग तपाईँ सहमत हुनुपर्छ भन्ने पनि छैन विपनाजी तर जे होस् मेरो मनले चाहिँ यही भन्छ तपाईँको मनले के भन्छ मलाई थाहा छैन मेरो मनले यही भन्छ थ्याङ्कू सो मच तपाईँको कमेन्टको लागि र अब आएका कमेन्टहरूलाई म लिँदैन भनेको थिएँ दुई चारवटा कमेन्ट आइसकेको छ अब भने कमेन्ट नगर्नुहोला यतिखेर कमेन्ट छ आइरिस तिवारीजीले हाई ब्रु आई एम इरिसवाला सायद फ्रम हेटौँडा नवलपुरबाट आई लभ यु माई नेपाल आई लभ यु माई नेपाल फ्रम द इनर कोर अफ हार्ट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि देशप्रेमको कुरा लेख्नु भएको छ अर्को कमेन्ट छ लेख्नु भएको छ एलेक्स मनोजीले हाई दादा मि फ्रम हाँडीखोला चार भुन्द्रुङबाट अँ भुन्द्रुङ टाँडीबाट स्याङबोटोल माई अल फ्रेन्डलाई मिस यु एन्ड लभ यु माई बेस्ट फ्रेन्ड बिना एन्ड राजन मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट छ तान्जेन तामाङजीले रात्रिकालीन नमस्कार चन्द्रजी यो समयमा मेरो मायालुलाई धेरै मिस गरिरहेको छु भनिदिनु ल ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच अवश्य पनि तानजनजीको आफ्नो मान्छे तपाईँ पनि रेडियो सरभर सुन्दै हुनुहुन्छ मुटुदेखि मुटुसम्ममा मेरो आवाजलाई सुन्दै हुनुहुन्छ भने तान्जेनजीले तपाईँलाई सम्झिरहनु भएको छ है त अर्को कमेन्ट छ भेजी तामाङ युवाजीले हेलो दादा मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच मिस यु टू है त अर्को एसएमएस अर्को कमेन्ट छ यो पेज बा अंतिम कमेंट हो राम आईडी में कमेंटर करी कमेंटर मूँ रमेंट आओ भाई टुकड़ी को मन छो हाई योगी काली नमस्ते हाई यो, नमस्ते है, यो कालो अँ यह कालो रात में अँ यह कालो रात में ठूल पानी पर रख एंड तस्तो ते को साथ, साथ सर्वर एफ एम सुने बस के तार तार छेन साथ में मा, मात्रो मंजे तर के गर्नु उसले त सम्झिँदैन आफूले त बिर्सु भने नि बिर्सनै सक्दिनँ यो मनलाई कसरी सम्हाल्नु सम्हाल्नै सक्दिनँ जब उसले जब उसलाई सम्झिन्छु यो मुटु धेरै दुख्छ आँखाबाट आँसु झर्छ के यस्तै हो त भए जब जब उसलाई सम्झिन्छु यो मन पागल जस्तै हुन्छ तर के गर्नु मेरो भनेको यस्तै मेरो भाग्य नै यस्तै रहेछ दाजु खै किन अब त यो मायाको कुरा सुन्दा नी रिस उठेर आउँछ माया गर्छु भन्ने मान्छे त धेरै छन् तर के गर्नु जुन आफ्नो पहिलो माया पाउन नसकेपछि अरू त केही नहुँदो रहेछ केही नलाग्दो रहेछ ओके दाजु अनि माया गलफ्रेन्डलाई मिस्यू भन्छु अनि स्पेसली रातो माटेको नानु सवितालाई मिस्यु है नानु तिम्रो मिना आँसुले सम्झिरहेको छु एकछिन पछि कुरा गर्छु वेट गरेर बसा त नानु भन्छु मे मिना नाउ एएमजे ओके दादा शुभरात्री एन्ड गुड नाइट भाइलाई दाजु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि र अब भने तपाईँको कमेन्टहरू लिन सक्दिनँ आइडी मार्फत आएको कमेन्ट मात्र लिँदैछु तपाईँले भर्खरै कमेन्ट गर्नुभएको छ भने चाहिँ अब तपाईँको कमेन्टहरू लिने छैन कार्यक्रममा यतिखेर आइडी मार्फत लिएका कमेन्टहरूमा रोमे अर्जितजीले कमेन्ट गर्नुभएको छ लेख्नु छ हेलो हाई दादा यह रात्रि कालीन कालो रात को मीठो माया एंड समझना को साथ में तबक आत्मीय साथी सतोष नगर कोटे हटियादेखी रेडियो सर्वर प्रेमी अज को मेरे ये मोठुदे मोठुसम को प्रोग्राम में मन मनमुठू को ड्रीम में समझना बनी अविस्मरणीय आविस्मरणीय बनी बसिने ड्रीम गर्ल यास्के मीठो मया अठो समझना भाँचु अला रोमिओ अतोष चिन्न अर्ल फ्रेंड लाई miss you and love you vandai chutin chha dada bye take care bhanu ma chha thank you so much tapai comment ko lagi arko comment chha alina lama ji le comment garnu bhay chha namaskar chandra dada meo bhagi alina lama from bhaishe dada sp lai miss you and you ni sala lai miss you and love you bhanu ma chha thank you so much alina ji tapai comment ko lagi arko comment chha kaha chhau timi kaha हेलो दादा के छ खबर मेरो त सब ठीक छ दा मि कलम तामाङ अह कलम तामाङ फ्रम हाल मलेसिया भन्नुभएको छ दादा मेरो एसएमएस भन्नुपर्दा सबै साथीहरूलाई सम्झिरहेको छु बिर्सेको छैन सबैलाई मिस गरिरहेको छु भन्न चाहन्छु ओके दादा भाइ भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ तामाङ बिमलाजीले हाई दादा सन्चय हुनुहुन्छ म बिमला तामाङ फर्म पदम पोखरी मेरो एसएमएस पर्दा, माई लवली फ्रेन्ड सपना घलान एन्ड अल फ्रेन्डलाई धेरै धेरै मिस गरेको छु भनिदिनु ल दादा भन्नुभएको छ सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट छ कुलुङ योगेन राईजीको शुभ सपनी भन्नुभएको छ थ्याङ्क सो मच तपाईँलाई सेम टु यु अर्को कमेन्ट छ कुलुङ योगेन राईजीले नै मि कुलुङ योगेन राई सङ्खुवा सभा हाल मलेसियाबाट मेरो जीवन साथी अह अस्मिता र छोरालाई मिठो माया भन्नुभएको छ थ्याङ्क्यु सो मच अर्को कमेन्ट छ अनुरागी अमर छेत्रीजीले नमस्ते म बिन्दास मिडिया ग्रुप अहँ पाँच पास्थर पाँच थर हाल अनुरागी अमर छेत्री माई विसेस्टो दिल्ली रोगी सम् सं, सम्भा हाम्फी सुमन सहयात्री वर्षा फलिम लिम्बू अह पहिम लिम्बू रहेछ माफ गर्नुहोला वर्षा पहिम लिम्बू अभागी सुमन खाम्बु अल फ्रेन्ड्सलाई बाई भन्नुभएको छ थ्याङ्क्यु सो मच तपाईँको यो कमेन्टको लागि र श्रोता क्लब गठन गर्नुहुने साथीहरूलाई रेडियो सरोभरले पनि श्रोता क्लब गठन गरिरहेको छ बिसजना साथीहरू बनाउनुहोला र श्रोता क्लब गठनको लागि सम्पर्क राख्नुहोला यो तपाईँलाई सन्देश अर्को कमेन्ट छ ढाढका धाक, राईजीले मिस यो काली सुब सपनीको कामना हुनुभएको छ थ्याङ्क्यु सो मच ढक so राईजी हो या ढका राईजी हो अलिकता मैले गलत उच्चारण गरेको हो यसरी अर्को कमेन्ट छ सानो ऋतुजीले हाइदा के छ हालखबर म रितु राई उदयपुरबाट एसएमएस भन्नुपर्दा साउदीमा रहने मेरो लाइफ टङ्का लामालाई मिस यु भन्दै बाई भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट छ अलिना लामाजीले अधेरी काल रातमा मिठो कल्पनाको साथमा हाईदा सन्चे हुनुहुन्छ एन्ड खाना खानुभयो त आइएम अलिना लामा अभागी फ्रम भैँसे माई फ्रेन्ड दिल फ्रेन्ड डीलाई मिस एन्ड लभ यु सो मच एन्ड स्पेसली एन्ड एसपी अभिषेक फ्रेन्ड मिस यु भन्छु एन्ड आई युनिसा फ्रेन्डलाई नि दादा ओके भाइ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि रोम्युजिकको कमेन्ट मैले पढिसकेको छु अन्य साथीहरूको कमेन्ट पढिसकेको छु थ्याङ्क सो मच तपाईँ कमेन्ट गर्नुहुने साथीहरू आजको तपाईँको लागि यति नै कमेन्टहरू चाहिँ अब र एकैछिन हामी गीत सुन्छौँ गीत पछाडि तपाईँको एसएमएसहरू लिन्छु र एसएमएस सकाएर कार्यक्रमलाई बिट मार्नतर्फ लाग्छु र अब भने कमेन्ट नलिने जानकारी गराउँछु अहिलेको लागि भने यो सुमधुर साङ्गीतिक आवाज जुना जिना जीनारे उडा गुलाल माई तेरी चुनरिरा जुना जिना जिना उडा गुलाल माईन रिया लङ तेरी रित का रंग तेरी प्रित का रङ तेरी जित काई जब मुझ बे उठा सवाल मि तेरी चुनरिया रिया जीना जीना रे नारी गुलाल माई तेरी चुनरिया रिया ओ, मेरी तेरा ख्याल तेरी जीना जीना जीना रे गुला मारि चुन रंग तेरी सवार, मारी तेरी मैथरी तेरी चुनरी लहराइ यो निकाई नहीं सुंदे सांगी आज तभी राखी एबीसीडी टू बा तैंक एसएमएस लिद्दु के एसएमएस बाकी एसएमएस पाड़ी कार्यक्रम बीट मैंने यद एसएमएस अधिक कालीन मीठो कल्पना एन समझना नमस्कार है दादा सन्चै हुनुहुन्छ एन खाना भोत दादा आई एम अलिना लामा अभागी फ्रम भैँसीबाट माई अल फ्रेन्डलाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ दादा सन्चय हुनुहुन्छ हजुर म आयुष लामा माई फ्रम हेटौँडा सत्र रातमाटीबाट दादा म धेरै देखि, एउटा केटीलाई माया गर्छु उसले पनि मलाई माया गर्थ्यो भन्नुभएको छ सायद उहाँको पूरा एसएमएस प्राप्त भएन थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि आगामी दिनमा तपाईँको पुरै एसएमएस आओस् अर्को एसएमएस छ हाई दाजु सन्चै हुनुहुन्छ मि अञ्जली मगर हेटौँडाबाट मेरो बेस्ट फ्रेन्ड बिरु कुमारी अप्सरा एन्ड अललाई फ्रेंड मिस यु एन्ड लभ यु भन्छु है गुड नाइट दाजु बाई छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ मकरी आहा, मकरी सुरेश लभ सुनाजिला भन्नुभएको छ के लेख्नु हो मैले यो बुझिनँ है थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस छ किन म माथि यस्तो वज्रपात हुन्छ मेरो जीवन सधैँ औँसीको रात हुन्छ चोटमाथि चोट पीडा माथि पीडा दिन्छन् सबै यो आत्माको छातीमाथि सबैको भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि पुरा एसएमएस प्राप्त भएन अर्को एसएमएस छ दादा म क्षतिवान चार हरतबाट अस्मिता थिङ अँ गुड गुड नाइट दादा एन्ड माम भए त विदेशमा हुने मेरो जीवन साथीलाई आई मिस यु एन्ड लभ यु भन्न चाहन्छु एन्ड सुमिना वाइबालाई पनि गुड नाइट भन्दै छुट्टिन्छु गुड नाइट दादा भन्नुहोस् थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि र आगामी दिनमा पनि तपाईँको एसएमएसहरू यसरी नै आइरहोस् तपाईँको थुप्रै एसएमएसहरू पढ्न पाएँ आज लगभग पैँतालिसवटा एसएमएसहरू पढेँ कमेन्टहरू पढ्न पाएँ र मुठुदेखि मुठुसम्मलाई यतिकै माया गरिरहनुहोला र रेडियो सर्भर सुन्दै गर्नुहोला आजलाई भने एसएमएस गर्नुहुने तपाईँ सम्पूर्ण कमेन्ट गर्नुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् नमस्ते शुभरात्री